प्रमुख प्रतिपक्षको भूमिकामा नेकपा एमाले संसदमा प्रमुख प्रतिपक्ष भयो र यसका नेता विपक्षी दलका नेता हुनुहुने भयो विपक्षी दलको नेता छान्ने कुरा आयो दुई हजार अडचालिस जेठ एघार गते शनिबार काठमाडौँको चेम्बर अफ कमर्सको भवनमा एमालेका सांसदहरू भेला भयौँ मदन भण्डारीले नेकपा एमाले संसदीय दलको नेतामा मनमोहन अधिकारीको नाम प्रस्ताव गर्नुभयो दोलखाका सांसद जितवीर लामाले उठेर उहाँ जस्तो नरम व्यक्ति विपक्षी दलको नेता हुनुहुँदैन भन्ने विरोध गर्नुभयो उहाँबाहेक अरू कसरी विवाद उठाएन त्यहाँ के देखिन्थ्यो भने मदन भण्डारीले चाहेको भए उहाँ सहजै संसदीय दलको नेता चुनिन सक्नुहुन्थ्यो तर उहाँले मनमोहन अधिकारीले कम्युनिष्ट आन्दोलनमा पुर्याएको देन र उहाँको इतिहासले सम्मान गर्न एवं आगामी दिनमा उहाँको राष्ट्रिय अन्तर्राष्ट्रिय छविलाई कम्युनिष्ट आन्दोलनको हितमा अझै प्रभावकारी रूपमा उपभोग गर्न उहाँको नाम प्रस्ताव गर्नुभएको थियो मदन भण्डारीले आफूले चाहेको भए सजिलै पाउने पद अन्य साथीहरूलाई सम्झाइ बुझाइकन मनमोहन अधिकारीलाई दिनुभयो मदन भण्डारीको महानता र व्यक्तित्व यहीँ हो यो नै उहाँको आत्मविश्वास हो मनमोहन अधिकारी सर्वसम्मतिबाट नेकपा एमाले संसदीय दलको नेता भन्नुभयो त्यही हैसियतमा विपक्षी दलको नेता भन्नुभयो म संसदीय दलको सचिव भएँ दाजु संसदीय दलको नेता भाइ सचिव भन्ने विरोधका स्वरहरू पनि देखिए यसलाई पनि पोखराको कार्यकर्ता बेलामा मदन भण्डारीले खण्डन गर्नुभयो उहाँले काम गर्न सक्नेले पद पाउँछ अराजनैतिक रूपमा विरोध गर्नु हुँदैन भन्नुभयो सिंहदरबारको हाताभित्र पहिलेको कृषि मन्त्रालय रहेको परिसरमा नेकपा एमालेको संसदीय दलको कार्यालय चलाउन दिइयो हाम्रो संसदीय दलको कार्यालय संसद भवनसँगै जोडिएको छ त्यसपछि हामी संसदमा काम गर्न थाल्यौं दुई सालको प्रतिनिधि सभाको निर्वाचनमा नेपाली काङ्ग्रेसले एक सिट जितेर स्पष्ट बहुमत प्राप्त गर्यो गणेशमान सिंहले चुनाव नलडेको र कृष्णप्रसाद भट्टराईले चुनाव हारेका कारण गिरिजाप्रसाद कोइरेलाको भाग्य सम्खियो नेपाली काङ्ग्रेस संसदीय दलको नेतामा गिरिजाप्रसाद कोइरेला छानिनु भयो यसै हैसियतमा दुई हजार अडचालिस जेठ पन्ध्र गति उहाँ नेपालको प्रधानमन्त्री भन्नुभयो नेकपा एमाले प्रमुख प्रतिपक्ष बन्यो तेस्रो दलमा वाम शक्ति संयुक्त जनमोर्चा नै भयो नेपाल सद्भावना पार्टीले चौथो राष्ट्रिय पार्टीको मान्यता प्राप्त गर्यो हिजोका पञ्चहरूका दुवै पार्टीमध्ये चन्द पक्षले तीन सिट ल्यायो भने थापा पक्ष एक सिटमा थन्कियो यसरी दुई सालका आन्दोलनकारी पार्टीहरूले संसदमा प्रचण्ड बहुमत प्राप्त गरे प्रजातन्त्रको पक्षमा निरङ्कुशतालाई चरण चरणमा परास्त गर्दै प्रजातन्त्रलाई सुदृढ पार्दै जाने र जनतालाई बलियो बनाउँदै जाने कामका लागि अत्यन्त अनुकूल परिस्थिति सृजना भयो 2007 हजार सात सालको क्रान्तिपश्चात भएका कमजोरी दुई सालको संसदमा पर्न नसकेको कुरा र तीस वर्षको निरङ्कुश अधिनायकवादी निर्दलीय पञ्चायती व्यवस्थाको अन्याय अत्याचारलाई ध्यानमा राखी अब फेरि नेपाली प्रजातन्त्रले धोका नखाओस् भन्ने सुविचारित कदम चाल्नुपर्ने अवस्था आएको थियो भर्खरै स्थापना भएको संसदलाई जनताको संसद बनाउने र प्रजातन्त्रलाई जनताको प्रजातन्त्र बनाउनेतर्फ अग्रसर हुन जरुरी थियो नब्बे प्रतिशतभन्दा बढी नेपाली जनता गाउँमा बस्छन् 80% प्रतिशतभन्दा बढी नेपालीको जीवन निर्वाहको आधार कृषि छ यसकारण यो संसदले किसानको हितमा काम गर्नु जरुरी थियो यसका लागि सामन्ती व्यवस्थाको अन्त्य गरी जग्गाको हदबन्दीको सीमालाई घटाई बढी आएको जग्गालाई भूमिहीन सुकुम्बासी कमियाहरूलाई वितरण गर्नुपर्ने थियो कृषिको आधुनिकीकरण व्यवसायीकरणको ठोस योजनासहित कृषि क्रान्तिको कार्यक्रम ल्याउनु जरुरी थियो गाउँले जनतालाई दुई हजार छयालिस सालको जनआन्दोलनबाट आएको संविधान र दुई सालको निर्वाचनबाट आएको संसदले हाम्रो जीवनमा सुधार ल्यायो भन्ने अनुभूति दिलाउनु परेको थियो यस्तै प्रकारले कारखाना होटल र यातायात क्षेत्रमा काम गर्ने मजदुरहरूको जीवनमा सुधार ल्याउने गरी संसदले काम गर्नुपर्ने थियो दुई हजार छयालिस सालको जनआन्दोलनमा यिनै किसान र मजदुरहरूले आन्दोलनको अग्रपङ्क्तिमा बसेर रगत बगाएर ल्याएको प्रजातन्त्र हो नेपालमा प्रजातन्त्रको रक्षा यिनै किसान मजदुरले गर्छन् यिनै किसान मजदुरको जीवनसँग नेपालको प्रजातन्त्र र संसद गाँसिएको छ उद्योग विकास सम्बन्धी नीति तर्जुमा गरी देशमा द्रुत गतिमा उद्योग विकास गर्नुपर्ने थियो विकासमा जनताको व्यापक सहभागिताका का कार्यक्रम बन्नु स्थानीय निकायहरूलाई सक्षम सबल र अधिकार सम्पन्न बनाउन गहन जिम्मेवारी थियो यी यस्ता आधारभूत कुरा हुन् जुन कुरा संसदले गर्न सकेन भने नेपाली प्रजातन्त्र र नेपालको संसदले नेपाली जनताका बीचमा जरो हाल्न सक्दैन त्यसैगरी संसदीय व्यवस्थाले अङ्गीकार गरेपछि नेपालको कर्मचारीतन्त्रमा सुधार ल्याउनु पर्थ्यो राणाकालमा राणासाई त्यसमा पनि श्रीपाँसप्रति वफादार हुने कर्मचारीतन्त्रको व्यवस्था थियो पञ्चायती व्यवस्थामा दरबार र पञ्चायतप्रति निष्ठावान कर्मचारीतन्त्रको व्यवस्था गरियो तर बहुदलीय प्रजातन्त्र र संसदीय व्यवस्थामा कर्मचारी सत्ताधारीप्रति निष्ठावान हुने होइन यी त कानुनप्रतिनिष्ठावान हुनुपर्छ सरकार त आउँछ जान्छ कर्मचारीले त जुन सरकार आए पनि कानुनअनुसार काम गर्ने हो यस्तो संस्कारको निर्माण गर्न आवश्यक छ कानुन प्रतिनिष्ठावान सक्षम र निष्पक्ष कर्मचारी तन्त्रमा बहुदलीय प्रजातन्त्र र संसदीय अभ्यास फस्टाउन सक्छ यो संसदलाई जनताको आशाको केन्द्रबिन्दु बनाउन वास्तविक अर्थमा संसदलाई राष्ट्रिय मञ्चका रूपमा स्थापित गर्नु परेको थियो जा नेपाली जनताको सुख दुःखको कुरा खुल्ला रूपमा उजागर हुन सरकारले गरेका कामको खुल्ला प्रचार होस् भ्रष्टाचार र गलत कामको खुल्ला भण्डाफोर होस् सरकारको विदेश नीति र राष्ट्रका अहम सवालमा लिनुपर्ने नीतिको राष्ट्रिय स्तरमा खुल्ला छलफल होस् यस्तो राष्ट्रिय मञ्चका रूपमा संसदलाई विकास गर्नु परेको थियो संसदमा सबै प्रतिपक्षले आफ्नो कुरा सविस्तार भन्ने मौका दिने त्यसलाई संसार माध्यमले जनता समक्ष पुर्याउनु पर्थ्यो संसदीय समितिहरू क्रियाशील एवं पारदर्शी हुनुपर्छ संसदीय समितिले सरकारलाई नियन्त्रण गरेको अनुभूति दिन सक्ने हुनुपर्छ संसारलाई निष्पक्ष समाचार सम्प्रेषण गर्न सक्ने थलोका रूपमा विकास गर्नुपर्छ संसदमा के के भइरहेको छ उनीहरूले मत दिएर पठाएका प्रतिनिधिहरूले के गरिरहेका छन् सरकारले के गरिरहेको छ यस्ता कुरामा नेपाली जनताले निरन्तर सुसूचित हुने व्यवस्था गर्नुपर्छ यसरी संसद र जनताका बीचमा घनिष्ठ सम्बन्ध हुनुपर्छ यसले संसदलाई बलियो बनाउँछ हाम्रो संविधानले संसदलाई अत्यधिक अधिकार सम्पन्न र बलियो बनाएको छ तर यो बल प्राप्त गर्ने स्रोत बनेको जनता नै हो जनताले समर्थन गरे भने संसद बलियो हुन्छ जनताले विरोध गरे वा संसदप्रति रुचि लिन छोडे भने संसद कमजोर हुन्छ मलाई एउटा घटना याद आउँछ भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको निधनमा अशोक मेहताले भने जवाहरलाल नेहरूको सबैभन्दा ठुलो दिन उहाँले आफ्नो प्रधानमन्त्रीकालको सत्र वर्षमा भारतीय जनता र संसदको सम्बन्ध घनिष्ठ गराइदिनु भयो जनता र संसदको घनिष्ठ सम्बन्ध हुनुपर्छ यस्तो हुन सकेन भने न संसदीय व्यवस्था टिक्न सक्छ न बहुदलीय व्यवस्था नै रहन्छ गिरिजाप्रसाद कोइरालालाई राजा वीरेन्द्रले दुई जेठ पन्ध्र गति प्रधानमन्त्री नियुक्त गरे उहाँ प्रधानमन्त्री नियुक्त भए पनि शपथ ग्रहण नगरेको हुनाले प्रधानमन्त्रीको पद बहाली गर्नुभएको थिएन उहाँ यस्तै अवस्थामा महाराजगको निजी निवासमा हुनुहुन्थ्यो मैले मनमोहन अधिकारी मदन भण्डारी माधव नेपाल लगायतका नेताहरूलाई प्रधानमन्त्री नियुक्त भएकोमा गिरिजाप्रसाद कोइरालालाई बधाई पनि दिऊँ र उहाँलाई संसदीय व्यवस्थालाई सुचारू रूपमा चलाउने र प्रजातन्त्रलाई बलियो बनाउने सम्बन्धमा सुझाव पनि दिउँ भनेर प्रस्ताव राखेँ उहाँहरूले मेरो प्रस्ताव मन पराउनु भयो हामी दुई तिनजना पार्टीका तर्फबाट समय लिएर गिरिजाप्रसाद कोइरेलाको निजी निवासमा भेट्न गयौँ उहाँले हामीलाई भित्री बैठककोठामा बसाल्नु भयो हामीले प्रधानमन्त्री नियुक्त भएकोमा पार्टीका तर्फबाट बधाई दियौँ हामीले तपाईँ सरकार हुनुभयो हामी प्रतिपक्ष भयौँ तपाईँ सरकार चलाउनु हाम्रो प्रतिपक्षको भूमिका हुनेछ भन्यो उहाँले खुसी हुँदै धन्यवाद भन्नुभयो हामीले केही सुझाव पनि लिएर आएका छौँ भन्यौँ उहाँले के सुझाव छ भन्नुभयो हामीले प्रजातन्त्रलाई सुदृढ पार्नु संसदीय व्यवस्थालाई प्रभावकारी बनाउन उल्लेख गरेका कुरा सारमा भन्यौँ हामीले सुझावका केही कुरा उठाउँदा उहाँले पर्खिनुहोस् भन्नुभयो र त्यहीँबाट शैलजालाई एउटा कापी र कलम लिएर आउनु भन्नुभयो उनले कापी कलम लिएर पनि आइन् गिरिजाप्रसाद कोरेलाले शैलजालाई उहाँहरू भन्नुहुन्छ तिमी टिप भन्नुभयो हामीले एक एक हाम्रो सुझाव भन्यौ संसदीय व्यवस्थालाई प्रभावकारी बनाउने कामका सम्बन्धमा मैले माथि उनले गरेकै कुरालाई हामीले बुदागत रूपमा भन्यौँ शैलजाले टिपिन् गिरिजाबाबुले हाम्रा कुरा ध्यानपूर्वक सुन्नुभयो मलाई के लाग्यो भने गिरिजाबाबुलाई हाम्रा कुरा मन परेछन् त्यसकारण शैलजालाई पनि टिप्न लगाउनु हामीले गिरिजाबाबुले यस्तर्फ कदम चाल्नुहोला भन्ने ठान्यौँ उहाँले सुझावका लागि धन्यवाद दिनुभयो हामी नमस्कार गरेर विदा भयौँ 2046 हजार छयालिस सालको जनआन्दोलनले निर्माण गरेको पहिलो संसद 2048 हजार अडचालिस असार छ गतिदेखि प्रारम्भ भयो पहिले त औपचारिकता सुरु भयो सभामा नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित सबैभन्दा वृद्ध सदस्य चौरात्तर वर्षीय खलिल मियालाई ज्येष्ठ सदस्यको शपथ ग्रहण गराइयो उहाँले हामीलाई संसदको माथिल्लो तलाको ठुलो हलमा प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गराउनुभयो सभामुख उम्मेद्वार नेपाली काङ्ग्रेसका दमननाथ ढुङ्गानालाई समर्थन गरेर हामीले निर्विरोध निर्वाचन गरायौँ किनभने सभामुखले सबैको विश्वास लिएर र सबैप्रति समान भाव राखेर सभा सञ्चालन गर्नुपर्ने हुन्छ यसै कुरालाई पारदर्शित गर्न हाम्रा उम्मेद्वार झलनाथ खनालको उम्मेदवारी फिर्ता लिएका थियौँ महन्त ठाकुर उपसभामुख हुनुभयो संसद सञ्चालन गर्न सभामुख दमननाथ ढुङ्गानाको अध्यक्षतामा कार्य व्यवस्था परामर्श समिति गठन भयो जसमा उपसभामुख कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री तारानाथ राणाभाट गोविन्दराज जोशी दिलेन्द्र बोडु द्रोणप्रसाद आचार्य कमान सिंह लामा हृदय त्रिपाठी नारायणमान विजुक्षे भीमबहादुर श्रेष्ठ सुशील कोइरेला अर्जुन नरसिंह केसी लक्ष्मण प्रसाद घिमिरेर म थियौँ यसको काम प्रतिनिधि सभा सञ्चालन गर्ने सम्बन्धमा सभामुखलाई परामर्श दिनु थियो संसदको नियमावलीले सभामुखलाई निकै अधिकार दिएको थियो उनी संसद प्रशासनको प्रमुख थिए नियमित काम चलाउन संसदका दुवै सदनले आफ्ना समिति गठन गरेका हुन्छन् प्रतिनिधि सभाका समितिमा सार्वजनिक लेखा अर्थ जनसङ्ख्या तथा सामाजिक परराष्ट्र तथा मानवाधिकार राज्य व्यवस्था विकास तथा संचार र प्राकृतिक स्रोत तथा वातावरण समिति र माथिल्लो सभामा पनि विभिन्न समिति गठन भए यसका साथै दुवै सदनको संयुक्त समिति पनि हुन्छ र आफ्नो सभाले विशेष समिति बनाउँछ संसदले यिनै समितिहरू मार्फत प्रभावकारी काम गर्छ दमन्नाथ ढुङ्गनाले तुलनात्मक रूपमा सभामुखको भूमिका राम्रो गरेको भन्नुपर्छ मैले संसदको पहिलो अधिवेशनमा सभामुख निर्वाचित भएपछि बधाई दिने क्रममा भनेको थिएँ मन्त्रालय सरकार पक्षको हुन्छ संसद प्रतिपक्षको हुन्छ यो विश्वको परम्परा नै हो त्यसकारण तपाईँले यो संसदरूपी राष्ट्रिय मञ्चमा प्रतिपक्षले आफ्नो कुरा उजागर गर्न खुलेर दिनुहोला दोस्रो कुरा मैले भनेको थिएँ यो पहिलो संसद हो यसले जस्तो परम्परा बसाल्छ त्यो नै कायम रहन्छ पछाडि आउने संसद हामीले बनाएको लिगमा हिँड्छ त्यसकारण राम्रो परम्परा बसाउने दायित्व पनि यो संसदको हो दमननाथजीले प्रतिपक्षलाई बोल्न दिनुहुन्थ्यो विपक्षीको नेतालाई राम्रो सम्मान गर्नुहुन्थ्यो प्रतिपक्षी नेतालाई प्रधानमन्त्रीको जस्तै समय दिनुहुन्थ्यो रोस्टममा गएर पनि बोल्न दिनुहुन्थ्यो तर सम्पूर्ण प्रतिपक्षले राम्ररी कुरा राख्न पाएको अवस्था भने थिएन सरकारको नीति तथा कार्यक्रम बजेट जस्ता विषयमा छलफल नै कम हुन्थ्यो यसमा दमननाथजीको भन्दा सरकारको बढी दोष छ सरकार, सरकार जहिले पनि छलफल छुट्याउनेतर्फ नै बढी ध्यान केन्द्रित गर्थ्यो प्रधानमन्त्री गिरिजा मलाई संसदको प्राङ्गणमा के पनि भन्नुभयो भने यार तिमीहरूले कति लामो बस गरेको छुट्याओ यस्तो थियो सरकारको मानसिकता सरकार संसदबाट भाग्न खोज्थ्यो संसदमा पर्याप्त छलफल गर्न पर्याप्त समय दिने चलन हुन्छ तर हाम्रो पहिलो संसदमा सधैँ छलफल छुट्याउने कुरा हुन थाल्यो मैले बेलायत गएका बेला त्यहाँका संसद सदस्यलाई तपाईँहरू संसदको बैठक कति समयसम्म चलाउनुहुन्छ भनेर प्रश्न गर्दा उनले केही समय मलाई पर्खाएर संसदको क्यालेन्डर ल्याएर देखाएका थिए कुन महिनाको कुन कुन गति सदन बस्छ भनेर त्यहाँ उल्लेख नै थियो विदाको दिनबाहेक बाह्रै महिना जस्तो संसद बस्दो रहेछ भारतमा पनि दुईपटक मात्र संसदको बैठक बस्ने भएन अब त झनै बढी बैठक बस्नुपर्छ भन्ने सोच आइरहेको छ हामी बजेट अधिवेशन वर्षे अधिवेशन अलि लामो हुने र हिउँदी अधिवेशन सकभर छोटो बनाउने कोसिस हुन्थ्यो संसदको बैठक कम गराउन सरकारले संसदमा आउने प्रस्ताव सकेसम्म रोक्थ्यो संसदीय परिपाटी अनुरूप ध्यानाकर्षण सार्वजनिक महत्त्वको प्रस्ताव सङ्कल्प लगायत यावत प्रकारका प्रस्ताव आउने व्यवस्था थियो यी प्रस्तावहरू ज्यादै महत्वपूर्ण हुन्छन् जति धेरै प्रस्ताव संसदमा आउन सक्थे त्यति धेरै देशका समस्याहरू संसदको मञ्चमा उजागर हुन्थे यदि सरकार बढी समझदार छ भने उसले पनि राम्रो मौका पाउँथ्यो तर सरकारले सकेसम्म यस्ता प्रस्ताव संसदमा आउनबाट रोक्न खोज्थ्यो यसभन्दा अगाडिको पनि केही चर्चा गरिहालौँ प्रतिनिधि सभाको बैठकमा हाम्रो पार्टीका अध्यक्ष तथा विपक्षी दलका नेता मनमोहन अधिकारीले गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री भएकोमा बधाई दिदै। तपाईको पाँच वर्षको कार्यकाल सफलतापूर्वक सम्पन्न होस् हाम्रो पार्टीका तर्फबाट हामी तपाईँलाई रचनात्मक सहयोग गर्छौँ पाँच वर्षको कार्यकाल ढुक्क भएर चलाउनुहोस् भनेर आश्वासन दिनुभयो हाम्रो पार्टीका महासचिव मदन भण्डारीले त्यसै प्रधानमन्त्री नियुक्त हुनुभएकोमा गिरिजाप्रसाद कोइरेलालाई बधाई दिनुभयो मदन भण्डारीले सदनको रोस्टमबाट उठेर गिरिजाप्रसाद कोइरेलालाई बधाई दिएकोमा मोरङका साथीहरूको विरोध पनि सुन्नु परेको थियो किनभने गिरिजाप्रसाद कोरेलाले मोरङको क्षेत्र नम्बर बाट ज्याजति मात्र होइन ठूलो धादरी गरेर विजय प्राप्त गर्नुभएको थियो उहाँले एमालेका उम्मेद्वारलाई हराउन निकै हत्कण्डा अपनाउनु भएको थियो हुँदाहुँदा उहाँका भतिजा डाक्टर शेखर कोइरेलाले पिस्तोल देखाएर मतदातालाई तर्साउने काम समेत गरेका थिए गाउँलेहरूले उनलाई पक्रेर हात बाँधेर मुखमा पिस्तोल च्याप्न लगाई तस्विर खिचेर प्रहरीमा बुझाएका थिए यस्तो जगन्ने ज्याजेती गरेका हुनाले मोरङका साथीहरूले विरोध गरेका हुन। यति हुँदाहुँदै पनि मदन भण्डारीले गिरिजाप्रसाद कोरेलालाई हृदय खोलेर बधाई दिनुभयो राम्रो कुराको थालनी होस् भनेर उहाँले त्यसो गर्नुभएको थियो दुई हजार असार सत्र गति राजाबाट दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम शाही सम्बोधनका रूपमा प्रस्तुत भयो यो गिरिजाप्रसाद कोइरेलाको सरकारको पहिलो नीति तथा कार्यक्रम थियो अब नेपाली काङ्ग्रेसको सरकार कसरी अगाडि बढ्छ भनेर देखाउने कार्यक्रम थियो कार्यक्रममाथि प्रतिनिधि सभामा छलफल हुँदा मदन भण्डारीले सठिक रूपमा निरङ्कुशतावाद र सुधारवादका बीचमा बहुदलीय प्रजातन्त्रको स्थापना भएकै दिनदेखि नै गठबन्धन सुरु भएको छ त्यसै गठबन्धनको यो दस्तावेज हो भन्नुभएको थियो नेपाली जनताको चाहना वाम र नेपाली काङ्ग्रेसको एकता अझै कायम रहोस् भन्ने छ दुई हजार छयालिस सालमा वाम मोर्चा र नेपाली काङ्ग्रेसको संयुक्त आन्दोलनले पञ्चायती व्यवस्था धराशयी भयो पञ्चायत ढल्यो तर निरङ्कुशता अझै सकिएको थिएन यसकारण संसद स्थापना भए पनि सत्ता र प्रतिपक्षले मिलेर निरङ्कुशतालाई कमजोर पार्दै जाने संसदलाई बलियो बनाउँदै लैजाने र प्रजातन्त्रलाई सुदृढ गर्दै लैजान हातेमालो गरेर जानुपर्छ भन्ने जनताको आकाङ्क्षा थियो जनताको आकांक्षामा नेपाली काङ्ग्रेसले चिसो पानी खनाइदियो हाम्रो सुझावलाई ठुलो उत्साहका साथ टिप्ने गिरिजाबाबुले आफ्नो सरकारको पहिलो नीति तथा कार्यक्रममा त्यसलाई धोती लगाइदिनु यो कार्यपत्रको विषयमा प्रतिनिधिसभामा बोल्दै मैले भनेको थिएँ यो कार्यपत्र जनताका लागि ठूलो निराशा बनेको छ दुई हजार छयालिस सालको जनआन्दोलनको भावना यो कार्यपत्रमा मुखरित हुन सकेको छैन यो कार्यपत्र हेर्दा अझै हाम्रो देशमा पञ्चायती व्यवस्था कायम नै छ कि भन्ने भान हुन्छ निरङ्कुशतालाई कमजोर पार्दै संसदलाई बलियो बनाउन संविधानमा संशोधन गर्ने प्रतिबद्धता यो कार्यपत्रमा आउनुपर्छ यो, यो सरकारको नाम श्री सरकार फेरि नेपाल सरकार बनाउनुपर्छ धर्मनिरपेक्षताप्रति प्रतिबद्धता देखाउनुपर्छ र नीति निर्माण गर्ने थलोमा पछाडी परेका विभिन्न जाति जनजातिलाई प्रतिनिधित्व गराउन राष्ट्रिय सभाको संरचना फेर्नुपर्छ जनताको सभा भइरहेको थलोमा टाँगिएका तस्विरहरूले पनि परिवर्तनको केही अनुभूति दिँदैनन् राजाहरू जङ्गलमा शिकार खेल्न गएका तस्विरहरू छन् यहाँ त शहीद र प्रजातन्त्रका लागि लड्ने योद्धा साहित्य कला र विविध क्षेत्रमा राष्ट्रिय सम्मान बढाउने महापुरूषहरूका तस्विरहरू राख्नुपर्नेमा यतिसम्म पनि फेरिएका छैनन् मैले प्रजातन्त्रलाई सुदृढ गर्ने विषयलाई प्राथमिकता राखेर बोलेको थिएँ यसका लागि माथि मैले उल्लेखित कुरा सविस्तार उल्लेख गरेको थिएँ हाम्रो दलका नेता मनमोहन अधिकारीले संशोधन प्रस्ताव राख्नुभएको थियो हाम्रो पार्टीका अरू सांसदहरूले पनि प्रभावकारी ढङ्गले कुरा राख्नुभएको थियो गिरिजाप्रसादको सरकारले बहुमतको पलले हाम्रो कुरालाई एउटा कानले सुने अर्को कानले उडाउने काम गर्यो र आफ्नै कुरामा अगाडि बढ्यो फलस्वरूप किसान मजदुर र ग्रामीण जनताको जीवनसँग प्रजातन्त्र र संसदलाई एकाकार गर्ने काम गर्न सकेन गिरिजाप्रसाद कोरेलाको सरकारले सामन्त हिजोका मण्डले र निरङ्कुशवादी तत्वहरूसँग साँठकाट बढाउन थाल्यो काङ्ग्रेसहरूले रुसमा कम्युनिस्टहरूको सरकार पतन भइसकेको छ अब नेपालमा कति दिन कम्युनिस्ट टिक्छन् भन्न थाले कृष्णप्रसाद भट्टवायले दुई सालको आन्दोलनमा हामीसँग संलग्न भएको हुनाले एमाले यति धेरै सिट जितेको अर्को चुनावमा कम्युनिस्टहरू सबै सकिन्छन् भनेर वक्तव्य समेत दिए काङ्ग्रेसले कम्युनिस्टहरूको विरोध गर्ने र दक्षिणपन्थी तत्त्वहरूसँग साँठकाट बढाउँदै जाने गर्न थाल्यो